थुप्लो पाँच मेगा जब मानिसको मनमा भावनाहरूको मनन हुन थाल्छ अनि जन्मन्छन् शिरु मूल्यमा माया मूल्यमा माया तोकिने भए सलाम जिन्दगीलाई पैसामा माया जोखिने भए सलाम जिन्दगीलाई तिम्रो मेरो एकापसमा नजर तोकिने भए सलाम जिन्दगीलाई सलाम जिन्दगीलाई ओजस्पी शादिक भावहरू पोखिन्छन् जब बनेर सिर्जना नमेटिने रहेछ साहित्यिक प्यासै छिर्सना तपाईँका तिनै सिर्जनाहरू सधैँका लागि जीवन्त रहन्छन् तिनै जीवन्त रचनाहरूमा हामी आवाज बढ्छौँ कार्यक्रम मेरो रचनामा मात्र रेडियो अर्पण एक सय हरेक साताको आइतबार बिहान नौ बजेको नेपाली समाचार पछि कार्यक्रम मेरो रचना मेरो रचना मेरो रचना सुन्न नभुल्नुहोला परेलीको सीत पिएर हाँस्न सिक्दैछु परेलीको सीत पिएर हाँस्न सिक्दैछु विराहका गीत गाएर नाच्न सिक्दैछु पिरे बेथा सिएर आफ्नै मुस्कान साप पिरे बेथा सिएर आफ्नै मुस्कान साथ जुनीभरि नै हासी खुसी बाँच्न सिक्दैछु विरहका गीत गाएर नाच्न सिक्दैछु रहरको समुद्रमा यो आत्मा नखोजे रहरको समुद्रमा यो आत्मा नखोजे श्रम शिव जागरहरू साँच्न सिक्दैछु विरहका गीत गाई नाच्न सिक्दैछु अँधेरो रातमा अँधेरो रातमा भाग्यको दोष नठानी अँधेरो रातमा भाग्यको दो दोष नठाने कर्म म नै आफ्नो शरीर बेच जाँच्न सिक्दैछु बिरहक गीत गाएर नाच्न सिक्दैछु परेलीको शीत पिएर हाँस्न सिक्दैछु बिरहक गीत गाएर नाच्न सिक्दैछु छोसो मैं छोड़ो कति मया कर मैं उसको दिल उसको सरी मेरे दिल जला छोड़ो कति मया कर जिस को माला छोड़ो कति माया करोसले जिस को निति मैं छोड़ो ओहझा ग zazare gagara pagare za zazare gagara pagare za zazare gagara pagare za zazare gagara pagare za भुल्छु भन्दा पनि भुल्छु भन्दा पनि उता तिमी जम्न थाल्यौ यता मलाई गलाइ छोड्यौ नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाई सबै सबैलाई भेट्नको लागि आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारीका अनन्य मित्र अरिजन केसीसँगै म छु तपाईँकै साहित्यिक मित्र दिपेन्द्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगर सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपीबाट पनि साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचनाको यो लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान नौ बजेको नेपाल समाचारपछि करिब करिब दस बजीसम्म यो बसाइ बस्नको लागि आउने गर्छौँ यो बस्ती लिएर आउने कै साहित्यिक रचनाहरूको जमघट हुने ठाउँ हो यो कार्यक्रम मेरो रचना तपाईँकै साहित्यिक रचनाहरू फुल्छन् तपाईँकै यति गजल मुक्त कथा कविता आइकु सबै विधा समेटिने कार्यक्रम कार्यक्रम मेरो रचनाको बसाइँ हो र यो बसाइँलाई म भन्न रुचाउँछु साहित्यको साझा फुलबारे पनि हो कार्यक्रम मेरो रचना तपाईँले यो कार्यक्रमलाई विभिन्न वेबसाइट विभिन्न ब्लग स्पोर्टहरूबाट कार्यक्रम सुन्न सक्नुहुनेछ मोहन बिहानी डट ब्लग स्पोर्ट डट गरी चिसापानी नेपाल डट ब्लग स्फोट डट कमबाट पनि कार्यक्रम मेरो रचनालाई सुनेर साथ दिन सक्नुहुनेछ कार्यक्रम मेरो रचनालाई तपाईँले रेडियो अर्पण एक सय चार तब्लो पाँच मेघर्सको ब्लग स्फोट डट कमबाट पनि कार्यक्रम लाई सुन्न सक्नुहुनेछ तपाईँलाई जुन सुकै समयमा जुन समयमा तपाईँलाई पाइक वर्ष डाउनलोड गरेर सुन्न सक्नुहुनेछ यो समयमा सम्झन चाहन्छु भक्तिपुर साथ सरलाईका मित्र मोहन बियानी त्यसै गरी रामेछापका मित्र रामचरण श्रेष्ठजीलाई पनि सम्झन चाहन्छु कार्यक्रम मेरो रचनालाई उहाँहरूले ब्लगमा राखेर तपाईँ समक्ष सुन्नको लागि सहायता गर्नुभएको छ कार्यक्रमको सुरुवातमा मैले दैलो घाँडे अर्जुन दृष्टि पौडेल पोखरादेखि उहाँले रचनालाई पठाउनु भएको थियो निकै सुन्दर रचना परेलीको शीत पिएर हाँस्न सिक्दैछु विरहका गीत गाएर नाच्न सिक्दैछु अँधेरो रातमा भाग्यको दोष नठाने कर्ममा नै आफ्नो शरीरलाई जाँच्न सिक्दैछु विरहको गीत गाएर नाच्न सिक्दैछु निकै सुन्दर रचना थियो उहाँको यो रचनाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइराखौँ यो बसाइमा रहेर प्रिय मित्र कार्यक्रम मेरो रचनामा आज पनि तपाईँकै रचनाहरू छन् तपाईँकै ती रचनाहरूलाई म क्रमशः आवाज दिँदै जानेछु आवाज भर्दै जाँदैछु कार्यक्रम मेरो रचना तपाईँले सुनेर साथ दिनुहोला तपाईँले रेडियो अर्पण एक सय चार थौलो सुनिराख्नु भएको छ र कार्यक्रमको सुरुवातमा एउटा गजललाई मैले जोडिसकेँ अब क्रमशः तपाईँकै रचनाहरूतर्फ ढल्किन चाहन्छु समयमा मेरो हातमा पुष्कर अधिकारीजीले बिदुर तिन सेरा नुवाकोटदेखि पठाउनु भएको मुक्तक छ उहाँको मुक्तकलाई अगाडि जोड्न चाहन्छु केसा सानो तिम्रो खबर आज भोलि के छ सानो तिम्रो खबर आज भोलि सम्झिरहन्छु हरेक प्रहर आज भोलि केसा सानो तिम्रो खबर आज भोलि सम्झिरहन्छु हर हरेक प्रहर आज भोलि सपनीमै भए पनि दर्शन पाए हुन्थ्यो सपनीमा भए पनि दर्शन पाए हुन्थ्यो एकै झलको देख रहर देख्ने रहर आजभोलि के छ सानो तिम्रो खबर आजभोलि सम्झिरहन्छु हरेक प्रहर आजभोलि सुन्दर सुन्दरचना यो सुन्दर रचनाको लागि पुष्कर अधिकारीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी मेरो हातमा नेत्र अविरलजीको रचना छ उहाँले यो रचनालाई ताप्ले जाउँ उहाँको घर हाल बरायनमा हुनुहुन्छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु तिम्रो आँगनीमा डोली उठ्दा हेरिरहेँ तिम्रो आँगानीमा डोली उठ्दा हेरिरहेँ तिम्रो बारेमा यहाँ बोली उठ्दा हेरिरहेँ फुलहरू दुश्मन बनी यहाँ मेरो अचेल फुलहरू दुश्मन बने यहाँ मेरो अचेल खुसीहरू बगाउन खोली उठ्दा हेरिरहेँ तिम्रै बारेमा यहाँ बोली उठ्दा हेरिरहेँ सजिनालाई तिम्रो शरीर भरि रङ्गहरू सजिनालाई तिम्रो शरीर भरी रङ्गहरू आज सिन्दुर पोते चो चोली उठ्दा हेरिरहेँ तिम्रो आँगनमा डोली उठ्दा हेरिरहे पढाइसँग सजिएर पढ़ाईसंग सजिए मेरे मन को सदैं पढ़ाईसंग सजिए मेरे मन को सदैं सिदोंभरी तिम्रो होली उठ् हि रहे तिम्रो आगानी में डोली उठता हि रहे तिम्र बारे में यहाँ बोली उठ् हिड़ि तिम्रो आगानीमा डोली उठ्दा हेरिरहे निकै सुन्दर रचना यो सुन्दरचनाको लागि नेत्र अभिरेलजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु धेरै माया गर्नुहुन्छ उहाँले कार्यक्रम मेरो रचनालाई रचनाहरू पठाएर उहाँले धेरै सहयोग गर्नुहुन्छ तपाईँप्रति पनि आग... आभारी रहे आगामी दिनहरूमा पनि यस्तै यस्तै साथ पाइराखौँ त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा गजल रहेको छ यो गजललाई पठाउनु भएको हो महानन्दाग्यजीको रचना उहाँको गजललाई अगाडि जोड्न चाहन्छु त्यो दुनियाँ यति किन विचित्र छ यो दुनियाँ यति किन विचित्र छ त्यो जोगीको व्यापार भित्र छ उठी उर्वशीसँग प्रेमलाभ उठी उर्वशीसँग प्रेमलाभ देव देवालयभित्र नमचिने मित्र छ यो दुनियाँ यति किन विचित्र छ संसारै भुल्न जोगीको बिचलीमा संसारै भुल्न जोगीको बिचलीमा ती युवाहरू नराम्रो चरित्र छ यो दुनियाँ यति किन विचित्र छ धर्मको नाउँमा दूषित भएछ धर्मको नाउँमा दूषित भएछ पवित्र मन्दिरमा अपवित्र भएछ यो दुनियाँ किन यति विचित्र छ जति छन् सबै बाङ्गै बाङ्ग छन् जति छन् सबै बाङ्गै बाङ्ग छन् कसले बनायो होला नाङ्ग चित्र छ यो चि दुनियाँ यति किन विचित्र छ त्यो जोगीको बेका कुटी कुटीभित्र छ निकै सुन्दरचना यो सुन्दरचनाको लागि मानन्द्र अभागेजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा मुनासिखेलजीको रचना छ उर्ला बारी चारम्बार घासी मोराङ हाल उहाँ इजरायलमा हुनुहुन्छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु कैल न समझि कहीं न समझि तिमी संसार को अड़ी कह तिमी संसार को कलम बो कि बढ़ो तरुआर को अगाड़ी नयन इसी झुक्ने दुश्मन का नयन इसरी झुक्ने सदा तिम्रो अनोल प्यार को अड़ी कहीं तिमी संसार को गीता पुराण बाइबल पुराण कुरान के भन्छ गीता पुराण बाइबल कुरान के भन्छ धर्महरू बेचिँदैछन् बजारको अगाडि कलम बोकी बढ्नु तरुवारको अगाडि यति निराहा भएर चल्यो जिन्दगानी यति निराहा भएर चल्यो जिन्दगानी मैले विश्राम राखिदिएँ दिवा, दिवार दिवारको अगाडि कलम बोकी बढ्नु अघि बढ्नु तरुवारको अगाडि अखिर के साबित गर्नुछ यो मनलाई अखिर के साबित गर्नु यो मनलाई एनालाई राखेर अनुहारको अगाडि एनालाई राखेर अनुहारको अगाडि कहिल्यै न सम्झिनु तिमी संसारको अगाडि कलमबोकी बढ्नु तरुवारको अगाडि कलम बोके बढ्नु तरुवारको अगाडि निकै सुन्दरचना उर्लाबारी चार घरगाछ मोरङ हाल इजरायलबाट पठाउनु भएको थियो यो रचनालाई मुना सिगदेलजीले यो रचनाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु निकै सुन्दर रचना वास्तवमै पनि हो हामी त्यो कलमलाई बोकेर अगाडि बढ्नुपर्छ विचार विचारको युद्ध गर्न सक्नुपर्छ शरीरको होइन र संसारमा हामी झुक्नु पनि हुँदैन भन्ने कुराहरू हुँदै थियो रचनामा निकै सुन्दर रचना यो सुन्दरचनाको लागि फेरि पनि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रिय मित्र कार्यक्रम मेरो रचनाको यो बसाइमा हामी रहिराखेका छौँ अर्को एउटा सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्न चाहन्छु कार्यक्रम सँगै रहनुहोला नसोध नसोधा अभाव त्यही हो नसोध नसोध हुँदैनन् हुँदैनन् अह धोका हुँदैनन् हुँदैनन् हुँदैनन् अह धोका हुँदैनन् विश्वास त्यही हो नसोध नसोध अभाव त्यही हो नसोध नसोध भनेकै छु नि दोहोऱ्याइ भनेकै छु नि दोहोऱ्याइ दोहोऱ्याइ माघ त्यही हो नसोध नसोध जवाब त्यही हो नसोध नसोध झुकाइ नजर लजाइआएछौ झुकाइ नजर लजाइआएछौ लाज त्यही हो नसोध नसोदा अभाव त्यही हो नसोदा नसोध टुक्राइमुटुनै परास्त पर्याउने टुक्राइमुटुनै परास्त पर्याउने हारते हो नसोध नसोध अभाव त्यही हो नसोध नसोध जवाब हो नसोध नसोध यो रचना सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको बसाइ तपाईँले सुनिराख्नु भएको छु रामरण श्रेष्ठ सिसा पानी छ रामेसापदेखि उहाँले यो रचनालाई पठाउनु भएको थियो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि रामचरण श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु जवाब त्यही हो नसोध अभाव हो नसोध भन्दै हुनुहुन्थ्यो वास्तव समय पनि हो त्यो विश्वास जुन विश्वास गरेको थियो त्यही विश्वासलाई मुटु टुक्राएर जाँदाखेरि अलिकति गाह्रो हुन्छ हामीलाई सहनको निम्ति र रा दोराई दोराई भनेका कुराहरू मागेका कुराहरू पनि थियो यो रचनामा निकै सुन्दरचना उहाँप्रति आभारी रहे कार्यक्रम मेरो रचनाको हामी अन्त अन्ततिर पनि आइपुग्न खोजिसकेका छौँ र हामी कार्यक्रमको तार पनि छौँ त्यसै गरी रचनाहरूलाई अगाडि जोड्न चाहन्छु फटाफट गरेर असफल यात्री सुमनजीको रचना छ उहाँले यो रचनालाई खोटाङदेखि पठाउनु भएको हो उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु म जानुभन्दा पहिले एउटा चिठी तिमीलाई म जानुभन्दा पहिला एउटा चिठी तिमीलाई बिर्स खानुभन्दा पहिले एउटा चिठी तिमीलाई अनलाइन चियाउनलाई छरछिमेकी आफन्त अनलाइन चियाउनलाई छरछि तिमी भन्दा पहिले एउटा चिठी तिमीलाई पर्ला रात भनी हतारिन्छन् पर्ला रात भनी हतारिन्छन् बुढापाका मलाई लिनुभन्दा पहिले एउटा चिठी तिमीलाई म जानुभन्दा पहिले एउटा चिठी तिमीलाई एकाएकमै बिलिन हुन्छु संसारबाट एकाएक बिलिन हुन्छु संसारबाट चित्तामा जलाउनुभन्दा पहिले एउटा चिठी तिमीलाई म जानुभन्दा पहिले एउटा चिठी तिमीलाई बेस खानुभन्दा पहिले एउटा चिठी तिमीलाई निकै सुन्दरचना यो सुन्दरचनाको लागि सफल सुमनजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइराखौँ यो बसाइमा रहेर त्यसै गरी अर्को रचनालाई अगाडि जोड्न चाहन्छु मेरो हातमा स्माइल गजरेलजीको रचना छ उहाँको गजललाई अगाडि जोड्न चाहन्छु ऊ भ्रम बाँचे सुन्दरता छैन ऊ भ्रम बाँचे सुन्दरता छैन मानवताभित्र नवीनता छैन फेसनमा आफ्नै पोषकत्व हुन्छ फेसनमा आफ्नै पोषकत्व हुन्छ नग्न भए आफै मधुरता छैन मानवताभित्र नवीनता छैन राजनीति गर्ने जान्दैनन् यी नेता राजनीति गर्न जान्दैनन् यी नेता सरकार छैनन् स्वतन्त्र छैनन् मानवताभित्र नवीनता छैन पत्रकार कवि कलाकार छन् पत्रकार कवि कलाकार छन् राजनीति नि कर्मी रे युद्ध छैन शुद्धता छैन भित्र नवीनता छैन किनहरू यो शुष्ट कालापानी कठै किनहरू यो शुष्ट काली कालापानी कठै नेपाली छन् तर राष्ट्रियता छैन नेपाली त छन् तर राष्ट्रियता छैन मानवताभित्र नविदा त छैन आज पनि एक्लै अचम्म छ आज पनि अ अचम्म छ इस्माइल जतातततै धेरै समानता छैन जताततै समानता छैन ऊ भ्रम बाे सुंदरता छे ऊ भ्रम्म बाँचे सुंदरता छेन मानवता भित्र सुंदरता छे वास्तव में पनी निके सुंदर रचना यह सुंदर रचना घा गजुरेलजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइराखौँ प्रिय मित्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु पनि विश्वभरि एकै सुनिराख्नु भएको छ कार्यक्रम मेरो रचनाको बसाइमा हामी तपाईँकै रचनाहरूको साथमा बगिराखेका छौँ यो समयमा त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु केशव चाबाई सो एक आठ सिमले इलाम हाल कोरियाबाट पठाउनु भएको रचना छ म जिउँदो लास सोचेकै थिएन म जिउँदो लास सोचेकै थिएन विदेशीको दास सोचेकै थिएन घर धानेकै छन् बुबाआमाले छोराछोरी प्रभा सोचेकै थिएन म जिउँदो लास सोचेकै थिएन तिर्खा मेट्न त अंखोरा को पानी काफी त्रिखा मेटना तमखोरा को पानी काफी समुद्रम प्यास सोचे थे विदेशी को दास सोचे थे श्रमदान कर ठीक थी तर श्रमदान कर ठीक थी तर स्वस्थ में बेची नाश सोचे थे मिउदों ला सोचेकै थिएन विदेशीको दाहस सोचेकै थिएन केशव चापागाईलाई पनि यो सुन्दर रचनाको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम मेरो रचनाको बसाइमा रहि रहि हामी रहिराखेका छौँ तपाईँकै रचनाहरूको साथमा बगिराखेका छौँ यो समयमा तपाईँकै रचनाहरूमा बग्छौँ हामी तपाईँ पनि रचना पठाउन चाहनुहुन्छ कार्यक्रम मेरो रचनामा भने तपाईँले आफ्नो रचनाहरू पठाउन सक्नुहुनेछ रेडियोहरू पनि एक सय ठेगानामा त्यसै तपाईँले फेसबुक पेजमा पनि कार्यक्रमको लागि आफ्नो रचनाहरू पठाउन सक्नुहुनेछ मेरो रचनालाई आफ्नो फेसबुक पेजमा तपाईँले सर्च गर्नुभयो भने भेट्नुहुनेछ त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु कान्छी बजार स्याङ्जादेखि अञ्जन श्रेष्ठ अभागीजीले पठाउनु भएको रचना छ फुलै फुलले सजिएकी आँखाकि नानी छिनुहुने फुलै फुलले सजिए कि आँखाकि नानी छिनुहुने मुस्काने कि कुरै छाडौँ स्वर्ग कि खाने छन् हुने चन्द्रमामा शरीर तिम्रो गोल गोलो अनुहार तिम्रो चन्द्रमा शरीरमुहार तिम्रो गोलो अनुहार तिम्रो आँखाको चञ्चलतामा हराउने सानी छिनुहुनी मुस्कानको कुरै छाडो स्वर्गकी खानी छिनुहुनी लामो कपालको चञ्चलतामा सजाए सजिएकी तिमी लामो कपालको चञ्चलतामा लजाएकी तिमी सुशील सबैकी सव... प्रिय युद्ध झैँ ज्ञानी छिनुनी फुलै फुलले सजिएकी आँखाकी नानी छिनुनी कति मिठो बोल्छन् सधैँ कति मिठो बोल्छन् सधैँ सुनिरहौँ जस्तो लाग्छ कति मिठो बोल्छन् सधैँ सुनिरहौँ जस्तो लाग्छ मनमा राज गर्ने मेरो मनकी सानै छिन फुलै फुलले सजिएकी आँखाकी नानी छिनुहुनी तिम्रो सामु लजाउँछन् फूलहरू नजाउ तिमी तिम्रो सामु लजाउँछन् फुलहरू नजाऊ तिमी तर मान्दिन उनी बगैँचामा जाने छिनुहुनी मुस्का केही कुरै छाडौँ स्वर्ग के, के खानै छेनहनी फुले फुलले सजेकी आँखाकी नाने छेनहुनी मुस्कानै मुस्कानको कुरै छोडौँ स्वर्ग के खानी छेनहुनी केही गुनासो छैन मलाई तिमी बिहानै आगानीमा काकर आएको छ एक बिहानै आगानीमा काकर आएको छ लाग्छ परिदेशीले केही खबर पठाएको छ गरीबले चट चट्न चटन फाटेको देख्दैन पत्रकारले गरिबले चटन फाटेको देख्दैनन् पत्रकारले मन्त्रीले रिभन काटेको अखबार छपाएको छ लाग्छ परदेशीले केही खबर पठाएको छ मनभित्र हिटलर पालेर हेर यी मान्छेहरू मनभित्र हिटलर पालेर हेरे मान्छेहरू शान्तिको खोजीमा कयौँ परिवाह उडाएका छन् एक बिहानै आँगानीमा का कराएका छन् हिजो मैले जसलाई पत्थर प्रहार गरेको थिएँ हिजो मैले जसलाई पत्थर प्रहर गरेको थिएँ आज उसैले उपहार फूल पठाएको छ लाग्छ परदेशीले केही खबर पठाएको छ पवनले उसैलाई भुलाउन सकेको छैन पवनले उसलाई भुलाउन सकेको छैन जस जसले हृदय गहिरो चोट लगाएको छ जसले हृदयमा गहिरो चोट लगाएको छ एकै बिहान आगानीमा काकराएको छ लाग्छ परदेशीले केही खबर पठाएको छ निकै सुन्दरचना यो सुन्दरचनाको लागि पवन घरती मगर विवस्तीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु अन्तिम रचना हुनुपर्छ यो आजको कार्यक्रमबाट लगभग लगभग हामी छुट्टिन पर्ने समय आइपुग्न आँटिसकेको छ देवराज भन्तनाजीको रचना छ सहिदका बाँकी छन् सपना फर्कि आऊ शान्ति तिमी सहिदका बाँकी छन् सपना फर्की आऊ शान्ति तिमी खोला नाला भन्छन् झरना फर्की आऊ शान्ति तिमी अस्ताको दिव्य दरबार मठ मन्दिर गुम्बा भन्छ अस्ताको दिव्य दरबार मठ मन्दिर गुम्बा भन्छ चौथर्फी दिव्य ज्योति कामना फर्की आऊ शान्ति तिमी सहिद बाँकी छन् सपना फर्की आऊ शान्ति तिमी हिमाल पहाड तराई गुन्जिन्छन् एउटै आवाज हिमाल पहाड तराई गुन्जिन्छ एउटै आवाज दुःख सुखको गर्छौ रसाना फर्की आऊ शान्ति तिमी खोला नाला भन्छन् झरना फर्की आऊ शान्ति तिमी फेरि एउटा बुद्ध पठाऊ चारै वेदको सन्देश फेरि एउटा बुद्ध पठाऊ चारै वेदको सन्देश हर प्रहरमा सम्झना फर्की आऊ शान्ति तिमी खोला नाला भन्छन् झरना फर्किआ शान्ति तिमी सृष्टिले नया नाटक रची बे बोलाइरहेछन् पुनः सृष्टिले नया नाटक रची बोलाइरहेछन् पुन फुलपाती चढाई बन्दना फर्किआ शान्ति तिमी सहिदका बाँकी छन् सपना फर्किआ शान्ति तिमी खोला नाला भन्छन् झरना फर्किआ शान्ति तिमी खोला नाला भन्छन् झरना फर्किआ शान्ति तिमी निकै सुन्दरचना यो सुन्दर रचनाको लागि देवराज भन्थनाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु विवेश आश्रुमली उहाँले यो रचनालाई पठाउनु भएको थियो निकै सुन्दरचना सुन्दरचनाको लागि तपाईँप्रति पनि आभारी रहे अब भने कार्यक्रमबाट बिदा लिने भइसकेको छ आजको यो साहित्यिक ढुङ्गालाई यहीँ कतै बिसाउने बेला भइसकेको छ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु रचना पठाएर सहयोग गर्नुहुने सबै सर्जकप्रति आभारी रहेँ सबै मित्रप्रति आभारी रहेँ र कार्यक्रम मेरो रचनालाई विभिन्न ब्लगमा राखेर रा सहयोग गर्नुहुने सबै साथीहरूलाई यो समय सम्झना चाहन्छु उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र दर्पण पारी बसेर मेरो यो आवाजलाई तपाईँको रेडियो शीर्षमा तपाईँ समक्ष पुर्याउन साथ दिनुहुने प्राविधिक मित्र अननीय मित्र दर्पण पारिका मित्र रिजन कृषिप्रति पनि आभार प्रकट गर्दै तपाईँकै मित्र म दिपेन्द्र पनि ओझेल पर्न चाहन्छु साहित्य र सिर्जनाको सम्मान गरौँ नमस्कार जा धुजा कसरी खटाय होना समझा ती तिमी ले छोड़े को रात कसरी कटाए होला